चोक अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच बेगाहातसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान सभा चुनावलाई सफल पार्न सहयोगका लागि भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ आज बिहान नयाँ दिल्लीको हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मनमोहन सिंह बीसको भेटमा प्रचण्डले संविधान सभा चुनावका लागि सहयोगको आग्रह गर्नुभएको हो त्यस्तै नेपालको ऊर्जा पर्यटन लुम्बिनीको विकास र शान्ति प्रक्रिया सफल पार्नका लागि सहयोग गर्न प्रचण्डले गरेको आग्रहमा भारतीय प्रधानमन्त्रीले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ नेपालको गतिरोध अंत्ये भूमिकार प्रचंडी भारतीय प्रधानमंत्री को असंतुष्टि भु, व्यक्त भारती करे भारतीय प्रधानमंत्री सिंह मिलाकर छिटी भ्रमण में आने भारतीय विभिन्न राजनीतिक दल शीर्ष नेता बुद्धिजीवी री अका प्रचंड आज सांज पांच बजे फर्कने कार्यक्रम प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उप्रेदीले निर्वाचन आयोगको निष्पक्षतामा शङ्खा नगर्न दलहरूलाई आग्रह गरेका छन् निर्वाचन आयोगले पोखरामा आयोजना गरेको पश्चिमाञ्चल स्तरीय अन्तर्क्रिया कार्यक्रममा प्रमुख आयुक्त उप्रेदीलाई आयोगले निष्पक्ष भएर आफ्नो जिम्मेवारी वहन गर्ने स्पष्ट पारेका छन् आयोग, पारे आयोग कुनै एक पार्टी वा संस्थाको मात्र होइन उनले भने हामी कसैलाई काखा र कसैलाई पाखा गर्ने खालका काम गर्दैनौँ हाम्रो आँखाले सबैलाई समान देख्छ प्रमुख निर्वाचन आयुक्त उप्रेदीले हालसम्म एक करोड तेह्र लाख जनताले मतदातासहितको नामवली सङ्कलनमा सहभागिता जनाइसकेको जानकारी दिनुभएको छ उनले नामावली छुटेकाहरूलाई यस कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेका छन् विदेशमा रहेका नेपालीहरूले मतदानमा मतदानमा भाग लिन पाउने कि नपाउने भन्ने बारे छलफल भइरहेको उप्रेदीले जानकारी दिनुभयो प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उपले निर्वाचन आयोग साझा संवैधानिक निकाय भएकाले यसको निष्पक्षतामा शङ्का नगन आग्रह गर्नुभएको थियो नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आगामी चुनावमा काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने बताउनु भएको छ नेपाल प्रेस युनियन पर्सा शाखाले आज बिरगंजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देवालले आगामी चुनावमा केही दलसँग सहकारी हुन सक्ने सम्भावना रहे पनि चुनावी गठबन्धन भने कसैसँग नहुने बताउनु भयो काङ्ग्रेस सबै निर्वाचन क्षेत्रमा एक्लै चुनाव क्षेव रहेको देवाली स्पष्ट पार्नुभयो उहाँले राजनीतिक संक्रमणकालबाट मुलुकलाई निकास दिन अहिले संविधान सभाको निर्वाचन नै एकमात्र उपयुक्त विकल्प बिक भएकाले चुनावमा सहयोग गर्न सबै दलसँग आग्रह गर्नुभयो एक फरक प्रसङ्गमा काङ्ग्रेस वरिष्ठ नेता देवालले आफ्नो पार्टीभित्र अहिले कुनै पनि विवाद नरहेको दावी गर्नुभयो राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले विदमान अवस्थामा संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनु भएको छ उहाँले वर्तमान सरकारले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्दै चाँडै संविधानसभाको निर्वाचन मिति घोषणा गरी निर्वाचनको वातावरण बनाउन सकारात्मक रूपमा अगाडि बढ्नुपर्ने खाँचो औलाउनु भएको छ मधेसी पत्रकार समाज धनुषाले जनकपुरमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले राष्ट्रपतिले चार दलको सहमतिलाई स्वीकार गर्दै वैधानिकता दिने कार्य गर्नु आपत्तिजनक हो भन्नुभयो उहाँले चारदलको संयन्त्रको कुनै वैधानिक आधार नभएकाले वर्तमान सरकार दलको सिन्डिकेट बन्न नहुने धारणा राख्थे सरकार सार्थक स्वतन्त्र निर्वाचनका लागि अग्रसर हुनुपर्ने बताउनुभयो आफ्नो पार्टीले संविधानसभाको बहिष्कार गर्ने रणनीति नलिए पनि संयुक्त लोकतान्त्रिक मोर्चाका मागलाई सम्बोधन नगरिएमा निर्वाचन हुन नसक्ने उहाँले दावी गर्नुभयो विश्व बैङ्कले जलवायु परिवर्तन र खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारलाई छैसठी करोड छ्यानब्बे लाख अनुदान सहयोग गरेको छ अर्थ मन्त्रालयमा आज गरिएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव शान्तवेदी र विश्व बैङ्कका तर्फबाट सासिन यासायतले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो अनुदान रकम सुदूरपश्चिम र मध्यपश्चिमका उन्नाइस जिल्लामा जलवायु परिवर्तन र खाद्य सुरक्षाका क्षेत्रमा खर्च गरिने बताइएको छ कार्यक्रममा पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ नेदरल्यान्ड्सको राजकीय सत्ता एक सय तेइस वर्षपछि पहिलोपल्ट पुरुषलाई दिने तयारी भएको छ महारानी ब्रिटिक्सले पद छोडेपछि उहाँका छोरा विलियम अलेक्ज्यान्डरलाई आज राज्यरोहण गराउन लागिएको छ राजकीय सत्ताको नेतृत्व तेत्तिस वर्ष आफूले लिएपछि महारानी ब्रिटिक्सले गएको जनवरीमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने घोषणा गर्नुभएको थियो नेदरल्यान्डमा सन् उन्नाइस सय राजकीय शासन सत्ताको भाग डोर महिलाका हातमा थियो सन् उन्नाइस सय नब्बेमा तृतीयको निधनपछि राजा बन्ने अलेक्जान्डर पहिरो पुरुष हुनुहुन्छ राज ला राज्यरोहणका लागि राजधानी विशेष राजधानीमा विशेष समारोह हुँदैछ समारोहमा अठार देशका राजपरिवारका प्रतिनिधि देश सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् सन् उन्नाइस सय अस्सीमा सत्तामा आएकी ब्रेटिक्सका तीन छोरामध्ये मा माहिलो छोरा फोर्सो हिम पहिरोमा परेर गएको फेब्रुअरीदेखि कोमामामा हुनुहुन्छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एकमात्र खेल हुँदैछ बेलुका सभा आठ बजीपछि हुने खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्स र अन्तिम स्थानमा रहेको पुणे बारिस बिस प्रतिस्पर्धा हुनेछ नौ खेलमा सातमा जित हात पारेको चेन्नईको चौध अङ्क छ भने समान खेल खेलेको पुणेले दुईमा जित दर्ता गरेको छ उसको चार अङ्क छ यसअघि गैराती सम्पन्न भएको खेलमा मुम्बई इन्डियन्सले खेल किङ्ग्स इलेभेन पन्जाबमाथि चार रनको रोमाञ्चक जित दर्ता गरेको छ होस् त प्रराह्ना चार बजीको अर्पण खबर सकियो समाचारकक्षीबाट म सुजिता हमाल बिदा भए नमस्कार देश औरपण पर...